चार पाँच मेगाहर्ज र यो हो कार्यक्रम अर्पण शुभ हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो हामी हरेक दिन साँझ सात बजे पछाडि आउने गर्छौँ करिब करिब साथीसम्म तपाईँ सँगसँगै रहन्छौँ र नेपाली लोकगीत सङ्गीतको बजारमा निकै चर्चामा रहेका तपाईँले निकै नै मन पराउनुभएका सबै खालका गीत सङ्गीतलाई दबाईको माझमा राख्छौँ पुराना पुराना लोक पनि दबाईको माझमा राख्छौँ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 र अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एकछिुप्रो पाँच मेगाहरू सिटीन गरेर त सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com डब्लु डब्लु लगइन गरेर पनि विश्वको जुन सुकेकोनाबाट सुनिराख्नु भएको छ राजाको अर्पण शुभसाहसको व्यवसायमा मैले विशेष गरी तपाईँलाई निकै नै मनपर्ने खालका निकै नै पुराना पुराना आवाजहरू तपाईँको लागि लिएर आएको छु कुनै समयमा नेपाली लोकगीत सङ्गीतको उपजारमा निकै नै चर्चित हुनुभएका चर्चित चर्चित गायक गायिकाहरूको सुरमा सजिएको निकै नै मर्मस्पर्शी भाकाहरू तपाईँको लागि आज मैले लिएर छु यति बेला अर्पण नमस्कार हेलो सिस्टर गुड इभिनिङ नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर मनकुटा धनकुटाबाट न अनि अल लागिरहेको छ अनि मेरो साथी हुनुहुन्छ निरु अन्त निरु जे चाहिँ उहाँ चेतावन जानुभएको थियो सायद बेलुमा फर्किनु भयो होला उहाँलाई धेरै सम्झिरहेको अनि निसा तामाङ सानो गुरुङ लक्ष्मी गुरुङ सन्जु चौधरी उमा बानिया गोमा मगर ज्योति मगर अङ्किता नेवानी अञ्जना सापोटा नम्रता चौधरी मिना गुरुङ अस्मिता चौधरी अनि निरा सलिना अनि मेरो बेस्ट फ्रेन्ड पवनजाङ भण्डारी भनोज साई मनोज भुजेल दीपक आचार्य धर्म बस्नेत सुदन तामाङ पृथ्वी रुमराकोटी भरत खत्री धन तामाङ माधव घिमिरे अनि बद्री केदार अनि विकास कार्की अनि मेरो दाई भन्ड राणा मगर स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि पार्वतीजी के गर्नुहुन्छ रेखा अनि ति सम्पूर्णलाई हुन्छ अहिले पनि बिदा हुन्छ है नमस्कार नमस्कार यति बेला तपाईँ अरूबाट शुभ सर मैले तपाईँलाई जानकारी गराइराखेको छु नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चित हुनुभएका गायक गायिकाहरूको आवाजलाई आज मैले अर्पण शुभ साँझको व्यवसायमा लिएर आएको छु र यति बेला राख्छु तपाईँ सम्पूर्णको माझमा निकै नै चर्चित निकै नै कर्णप्रिय सुर्की धनी गायिका लक्ष्मी नौपानेले आवाज दिनुभएको भएका रिबन छोटो छ विपुल छोटो छ रोभागी कर्मै खोटो छ एक समय निकै नै चोर्चामा रहेको लोक भाका तपाईँलाई निकै नै मनपर्ने लोक भाका हुन त तपाईँ हामीले सुनेका थिएनौँ होला तर हाम्रो हजुरबा हजुरआमा बाबा मम्मीको पालामा निकै नै चोर्चामा रहेको भाका सायद यो भाका सुन्दा कहीँ न कहीँ यो भाकाले उहाँहरूलाई छुन सक्छ त्यो परिवेशलाई यो भाकाले त्यति सजिलैसँग टिपिदिएको छ कि यो भाका सुन्दा कहीँ कसैलाई ते दिनको सम्झनाले पक्कै पनि झस्काउन सक्छ र आजको अर्पण शुभसाजको व्यवसायमा मैले यस्तै भाकाहरू तपाईँको लागि लिएर आएको छु जुन भाका नेपाली लोकगीत सङ्गीतको बजारमा धेरै समय अगाडि भन्नुपर्छ अहिले त्यति बजेको छैन निकै नै चोर्चामा रहेको थियो र बेला तपाईँ अर्पण शुभसाजको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो र यति बेला अर्पण सु धेरै मा? माया गर्नुपर्छ हाम्रो लोकगीत सङ्गीतलाई तपाईँ हामीले नगरे मायाहरू कसले गरिदिन्छ र है दिदीहरू र साथीहरूमा विनोद विवेक अनि राजन र मलाई सञ्जित विश्वकर्ने चिन्नु नति सम्पूर्णलाई नमस्कार नमस्कारवी हुनुहुन्थे यति बेला र अर्को शुभ साहस व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिले स्वागत गर्छु नमस्कार नमस्कार. हजुरबाट अनि यहाँको शुभ नाम ै व्यस्तै व्यापार निकै नै बढिरहेको छ कि जस्तो अलिअलि हो हजुर ल ठिकै छ बढ्दै जाओस् तपाईँको व्यापार व्यवसाय तपाईँले सोचे भन्दा पनि धेरै माथि होस् तपाईँलाई शुभकामना छ थ्याङ्क यू थ्याङ्क यू अनि खानपिन भएको छैन एकदम भएको छैन हजुर भर्खर खाजा त भयो होला खाजा अलि एक दुई घन्टा भयो अर्पण होली युनिटलाई सम्पूर्ण सौरोकवासीलाई यहाँ भाउजू हुनुहुन्छ उहाँको बहिनी हुनुहुन्छ अनि हाम्रो राजेन्द्र भाइलाई अनि हाम्रो स्यान्डी सरलाई र नवीन आचार्य नन्दी भन्नु कि सबैलाई रेडियो सुन्दै गर्नु नमस्कार नमस्कार नवीन आचार्य हुनुहुन्थ्यो यति बेला चुढाजुङबाट निकै नजिजीबाट सम्झिनु भएको थियो र पर्छु म जहाँको व्यवसायमा तपाईँको लागि निकै नै मर्मस्पर्शी भाकाहरू प्रस्तुत गरिराखेको छु र केही समय अगाडि निकै नै रहेको आवाजहरू र बेला तपाईँको लागि राख्न चाहन्छु फेरि पनि बिमा कुमारी दुर्गाको आवाज रहेको भाका लङजुङ दुर्लुङकट कर दो दो दो दो दो चल्यो लाकुरीको गुठ लम्जुङ दुर्डुङकोट भीमा कुमारी यदुराको निकै नै सुमधुर आवाजमा तपाईँहरूले निकै नै पुरानो भाका सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र अर्पण शुभ साँझको व्यवसायमा रहेर आज यही नै पुराना पुराना लोकभागाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि रमाइलो गर्न चाहनुहुन्छ हामीसँगै भनेदेखि दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न पाँच त्रिसठी लागि खुल्लै र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्का जी नमस्कार हजुर काबाटको बोल्दै हुनुहुन्छ म चनपीर वडा वडा नधिकारी चनपीर वडा नधिकारी वदनजी हजुर खान पिन भएसेना है खान पिन भएसेना दिदी कता हुनुहुन्छ अहिले हजुर अहिले कता हुनुहुन्छ अहिले घरतिरै हो घरतिरै हुनुहुन्छ हजुर अनि के छ गाउँ घरतिरको नै यानाउले खावे गाउँ घरतिरको चाहिँ रोपाइ चलिरछ चलिरहा छ सकिने बेला भएसेना है हजुर हजुर ल ठिक छ राम्रोसँग बस्नु होला है आज अनि अनि सरको लागि र माउन्टरेस्टर्शिङ भाइ बहिनी हुन्छ दनजीबाट रुसा तपाईँको लागि तपाई गर्नको लागि रिठा मिठा लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्नको लागि हो ताकि तपाईँको दिनभरिको त कानेकसी भए पनि हामी तपाईँबाट खोज्न सकौँ टाढा राख्न सकौँ र यति बेलाको साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ बकुलर बकुलरबाट प्रसन्न कार्की के छ मेरो पनि एकदम ठिक छ खाना भयो कि प्रसन्नले बनाउनु भएको छ पर्छ है अनि पढाइ कस्तो छ राम्रै छ पढ्नु होला भन्नै पर्दैन है अनि आज अर्पण शुभ साझ मार्फत प्रसन्नले सम्झिने क्या कसलाई धन्यवाद प्रसन्नजी हुनुहुन्थ्यो निक्कै नै रमाइलोसँगै कुराकानी गर्नु भयो खै के कुराले हाँसो लागेछ उहाँलाई मलाई चाहिँ थाहा भएन यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कहाँ देखि को बोल्दै दे हुनुहुन्छ पर्सादेखि नरेश BC पर्सादेखि नरेश BC हजुर अनि के गर्नुहुन्छ नरेश जी त्यतिकै बसेबस है त्यतिकै बस्नुहुन्छ हजुर के पनि छैन अ 30 सेन्टिमिटर जग्गा हे भन्नुहुन्छ अनि त्यो जागीलाई चाहिँ के होइन भन्ठान्दिनु भयो है अनि त्यसैले त्यसैले पनि अहिलेको अब समय परिस्थिति अनुसार। उहुँ। ल ठिकै छ। के छैन जस्तो काम गरे पनि आफ्नो काममा आफू सन्तुष्ट हुन सक्नु पर्छ नि होइन र? हो हजुर। अनि खानपिन भएको छैन होला? अ खानपिन भइसक्यो। हाम्रो ५ बजेतिरै खानपिन हुन्छ। उहुँ। कति छिटो है? खाना पिना खाएर त्यतिखेर बसेको छ है अब डीडट। उहुँ। ल ठिकै छ। अनि आज अर्पण शुभसाजमा अथवा सम्झिनै जगाको लागि। हजुर। कति ककस्ला सम्झिनु हुन्छ आज? अब मलाई नरेश भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई अनि मेरो घर परिवारहरूलाई म अब आफ्नो जागिरको सिसिनामा भए तापनि अब मेरो सम्पूर्ण घर मलाई चिन्ने अब सम्पूर्ण साथीहरूलाई भनौँ होइन र आफूसँग विशेष मिल्ने नरेश चाहिँ एकजना हाम्रो साथीहरू सम्पर्कमा निकै समयसम्म चाहिँ उने फोन सम्पर्क गर्न नभएको होला आज यो कार्यक्रम सुन्ने राख्नु भएको त भने मेरो यो नम्बरमा चाहिँ कन्टेक्ट गर्नुहोला। उहु आग्रह गर्दछु है। हजुर ल हुन्छ अहिले भने बिदा हुन्छ है त। अ हो ल नमस्कार। ओके भाइ। अ हो यति बेला अर्पण सेवा संघको युवा साईमा हुनुहुन्छ तपाईं ए ररको साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार। हेलो। हेलो हजुर नमस्कार। नमस्कार दिदी। है जगत एकदम सन्चै छु मेरो घर परिवारको नि अनि घरपराय सबै आरामै हुन्छ क्यारे आजसम्म ल ठिक छ सधैँ कुशल मंगल होस् हाम्रो कामना छ है आज जे तपाईको कामना आशिर्वाद लागिरहो सधैँभर अहा अनि जगत जी हजुर हजुर अर्पण शोभाजज म आफु समजिनेका कसलाई समजाने हजुर तपाईको भने हाम्रो पछि दिदी तपाईलाई धेरै धेरै देखेर नै समजान चाहन्छु धेरै धन्यवाद छ हजुर अनि चेस्वती हाम्रो कदर को हुनुहुन्छ विष्णु जी हुनुहुन्छ उहाँलाई पनि विशेष गरी अनि त्यसैले गर्दै सम्पूर्ण मेरो सुलखुन्दी बासीहरू सम्पूर्ण हुनुहुन्छ अङ्कल आन्टी हाम्रो अनि भाउजी पनि हुनुहुन्छ यहाँ सँगसँगै उसो पनि हुनुहुन्छ अनि विशेष गरी मलाई अनि अनि मेरो प्रेमलाई हृदय विषय नसक्ने बिन्दुम चाहन्छु अनि मलाई सम्पुरै चीन न तिनै जगा सेवा म भन्ने चीन नै सम्पूर्णले समिन चाहन्छु। ल हुन्छ जगत जी समय रहिस भने फेरि फेरि पनि आ कार्यक्रममा आउँदै गर्नु होला है। हजुर हजुर नमस्कार जगा दिदी आउनुहुन्छ यति बेला रहरुको शुभसाहसको युवा सहाईमा अर्को साथी पनि हुनुहुन्छ रे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार। नमस्कार दिदी हजुर कामटेको बोल्दै हुनुहुन्छ। दादी शंकर सेपाङ शंकर सेपाङ दादीङबाट। अनि शंकर जी के छ दादीङ तिरेको खबर? आज़ सम्झिने मेरो यो सञ्जय भान्जा इन्द्र कुमार दाई अनि यो के भन्छ तल खरेमा बस्ने खरे भन्दा बस्ने ठाकुर सिंह भान्जा दाजुभाइलाई अनि त्यो आम बम्मीलाई पनि अनि मेरो आज अनि पार्व दिदीलाई भान्जा भान्जीलाई अनि मेरो यो घर परिवारलाई अनि के भन्छ एउटा मधुर दाईलाई पनि अनि मलाई शङ्कर भनेर चिन्ने नचिन्ने सबैलाई यति बेला अर्पण शुभ साँजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँहरूले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो मसँगै रहिदिनुभयो यो आधी घण्टा तपाईँलाई धेरै धेरै धन्यवाद छ र इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जनसुकी कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु राजा ब्याङ्कमा फोन गर्नुहुने तपाईँ सम्प्रलाई हृदयदेखि नै आभार प्रकट गर्छु र यति मलाई प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र विष्णुले विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दे अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि विधा हुन्छु अन्तमा तपाईँको लागि नारायण रायमाझीले आवाज दिनुभएको एउटा निकै नै मिठो भाका छोड्दै विदा बाटो हवस् मरे नमस्कार शेवा ने ये ये वाटो तीरा गाँवघरा समाज को दर्पण सुन्न रेडियो रेडीओ आर्पण